कला भाषा संस्कृति सबै हटाउने सहरदेखि गाउँ घरका आवाज लिआने मनकै कुरा सारा नेपा, नेपालीको हजुर रेडियो उपत्यका सतासी थुप्रो छ मेगा समुदायका लागि चाहिन्छ साहित्य आकाश का उज्वल नक्षत्र तथा उदाई रह द्वारा सृजित सृजना शनिवार दिवसो तीन तीस देखी चार बजे सम्मे स सुन नब शनिवार को तीन तीस बच्च रेडियो उपत्यका साहित्य बार गुन्जिन थाल्छ जब शनिबारको तिन तिस रेडियो उपत्यकामा साहित्य बार गुन्जिन थाल्छ हजुरको सृजना मेरो आवाजमा संसार साहित्य मनमा गुन्जमान हुन्छ नमस्ते अनि साहित्यिक अभिवादन रेडियो उपत्यका का 87.6 छ मेगा हर्षको तरङ्गमा साहित्य सदाबार सम्पूर्ण साहित्यिक श्रोताहरूमा र यो आवाज हो महर्जन जुन आवाजलाई यहाँहरू समक्ष पुऱ्याउन प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ प्राविधिक मित्र विज्ञानु लादरले भने यस आवाजलाई यहाँहरूले रेडियो उपत्यका सतासी दशमलव को फेसबुक पेज लाइक गरी तथा वेबसाइट डब्लु प्लस टू र कक्षाहरू सञ्चालन भइरहेका छन् भने बाघ बजारमा मुख्य कार्यालय भई कपन छ मा शाखा रहेको जहाँ उच्च स्तरीय कपडा तथा सिलाइमा सदैव समर्पित पर्फेक्टेल सटिङ तथा सुटिङ रहेको छ आजको बसाईमा यहाँहरूले सृजना गरी विभिन्न माध्यमबाट पठाउनु भएका सृजनाहरूलाई यो आवाजमा बाचन गरी समस्त साहित्य मन श्रोताहरूमा पुर्याउने प्रयत्न गर्नेछौ आउनु आजको यस बसाइकको सुरुबाट गरौं एक मिठो साङ्गीतिको शैली र यो शैली रेडियो उपत्यका सतासी दशमलव सुनेर बस्नु सम्पूर्ण श्रोताहरूमा समर्पित काड़ा बेच फुल नै फुल रहेछ दिवन फुलै फूल मात्र पनि होइन काँडा बीच फुल फुल रहेछ दिवन फूल फुल मात पनी मर दिन मानसले विष प्यून ग गल छ मरी दिन मानस विष पीन गल को बाँच दिष पीन गल विष विष मनी हो रहे जी जीवन काड़ा बीच फूल में फूल गई छबन फूल फूल मात पनी बड़ छमान सुचरा अभी बड़ान सुवता बनरा हर म धुंगा बन छमान शु गु मा पने फुलै फुल अनि हासो खुसी उमङ्गले मात्र परिपूर्ण हुने भए जिन्दगी निकै नै रङ्गिन हुने थियो होला सधैँ बसन्त मात्र हुने भए चारैतिर हरियाली मिठास वातावरण हुने थियो होला तर विडम्बन नीवन सधैँ कहाँ त्यस्तो हुन्छ र जीवनमा कहिले काहीँ बिचमा पनि पाउन सक्छौ यो साङ्गीतिक पुनः स्वागत गर्न चाहन्छु रेडियो उपत्यका सतासी दशमलव छ मेगा हर्जको तरङ्गमा साहित्य सदावार सुनेर बस्नु हुने सम्पूर्ण साहित्य मन स्रोतहरूमा तपाईँहरूले हामीलाई हाम्रो सामाजिक सञ्जालको लाइक गरी तथा वेबसाइट र यस आवाजलाई विज्ञानु लादरले र हाम्रो साथमा रहेको छ कलङ्की स्थित रहेको काष्ठ मण्डप कलेज तथा बाघ बजारमा मुख्य कार्यालय भई कपन छ मा शाखा रहेको जहाँ उच्च स्तरीय कपडा तथा सिलाइमा सदैव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 सुमित्रा महर्जन लेख्नुहुन्छ त्यो मध्ये आकाश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 जिन्दगी झन बिग्र थाले खुसी नाच्ने आँखा पनि आसुले भिज्न थाले उनको यादमा जिन्दगी झन बिग्रन थालेछ खुसी नाच्ने आँखा पनि आसुले भिज्न थाले, थाले कसरी बिर्सु मिलनका ती दिनहरूलाई कसरी बिर्सु मिलनका ती दिनहरूलाई अतीतका प्रत्येक घटनाले मुटु थिच्न थालेछ लक्ष्य सब अड़ी गए लक्ष्य सब अड़ी गए अदमे आठ जती सिलाई गए उनको समझना ले जीवन सं बर्बाद हुन थे लक्ष्य सब अड़ी गए अदमे आठ जती सिला गए उनको समझना जीवन क्षण बर्बाद होना थाले न समाज ने हांगा नहीं छ टेक्ने ठाउँ नै छ नै नै छ नै छ भुमरीमा परेको डुङ्गा जिन्दगी बेसार सङ सँगै चहनाहरू सब उनी सँग गएछ खुसीको आँसु सङ सँगै सब उनी गएछ बाकी यो जिन्दगी बोझ हुन थाले बाकी यो जिन्दगी बोझ हुन निकै छ भाव त्यसै गरी पीडा आत्मरोधनका शब्दहरू सृजित अर्थात् एक सुमित्रा महर्जन जो सामा खुसीमा बस्दै आउनु भएको छ भने शिक्षण पेशामा आबद्ध हुनुहुन्छ उहाँका सृजनाहरू म वाचन गर्ने क्रममा छु यसै क्रममा उहाँको एक अर्को सृजना यहाँ वाचन गर्न गइरहेको छु र शीर्षक छ अन्धकार अन्धकार छ यहाँ जहाँ अन्धकार छ यहाँ जहाँ थुनेको छु म चितकार छ यहाँ जहाँ मौन छु म अन्धकार छ यहाँ जहाँ थुनेको छु म चितकार छु यहाँ जहाँ मौन छु म कोलाहल छ यहाँ सुन्यता पाउ म मानिसहरूको भिड छ यहाँ जहाँ एक्लो अनन्त रहेको रहे मन भारी हुन्छ यहाँ तिम्रो बियोग सम्झन्छु मन भारी हुन्छ यहाँ तिम्रो बियोग सम्झन्छु म कलम चलाउँदैछु यहाँ आफ्नो कथा लेख्दैछु म यहाँ आफ्नो कथा लेख्दैछु म यहाँ आफ्नो जिन्दगीको बारेमा कलम चलाउनु भएको छ हाम्रा महर्जन जीवले र उहाँकै एक अर्को सृजना भाषण गर्न गरेको छु र उहाँले आफ्नो कवितालाई शीर्षक राख्नु भएको छ खोज्दा फुल भने टिप्न खोज्दा काँडा बन्यो फुल भने टिप्न खोज्दा काँडा बन्यो कसैको माया पाउन खोज्दा घृणा पायो फुल भनी टिप्न खोज्दा काँडा पो बन्यो कसैको माया पाउन खोज्दा घृणा पो पायो आफन्त भनी सम्झन खोज्दा पराइ पो भयो आफन्त भनी सम्झना खोज्दा पराइपो भयो सहाराको आशा गर्दा बेसहारा हुन पुग्यो हृदयका सबै बेथाोख्न खोज्दा आँसु आई बगाइदियो हृदयका सबै व्यथा पोख्न खोज्दा आँसु आइ बगाइदियो हाँसोलाई रोज्न खोज्दा मनको पीडाले छोप्यो खुसीहरू सङ्घाल्न खोज्दा खुसीहरू सङ्घाल्न खोज्दा बेथाको भुमरीमा फस्यो जीवनमा रम्न खोज्दा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 अहिले भर्खरै मात्रै मैले सुमित्रा महर्जन द्वारा सृजना गर्नुभएका केही सृजनाहरू आफ्ना जिन्दगीमा सम्झना गर्दै कोर्नु भएका सृजनाहरू निकै नै यहाँहरूलाई कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया पठाउनु हुन्छ भन्ने मैले आशा लिएको छु आजको यस बसाइमा फेरि म पुन अर्को एक सर्जकका सृजनाहरूलाई यहाँ समक्ष वाचन गर्न झमर्को गर्दैछु र वाचन गर्ने क्रममा धादिङ स्थायी घर भाइ हाल नागरजन नगरपालिका दुई राधाकृष्णिरमा बस्दै आउनु भएका र पेशाले शिक्षण पेशामा आबद्ध हुनु हुनुभएका एक सर्जक पम्फा भटराईद्वारा केही कविता त्यसै गरी के सृजनाहरू यहाँ समे वाचन गर्ने जमर्को गरिरहेको छु पम्फा भटराई लेख्नुहुन्छ एक गजल तिमीसँग प्रेत लगाई रमाउने रहर भयो वातावरण मिलाइदिने यही भव्य सहर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 दान लाई ख्याल गर्थे मलाई तिम्रा आफन्तले मुन्टु बैला मेम साटिएर भयो के दियो कुन्नी मलाई चाहिँ निकै नै बेदाले भरिएको यस सृजनामा हामी बेग्लै किसिमको दर्दनाक भावहरू पाउने गर्दछ पम्पा भट्टराई जो शिक्षण पेसामा आबद्ध र सृजनाहरू गीतमा पनि यसै क्रममा म अर्को एक वहाँकै सृजना यहाँसम्म भाषण गर्न गइरहेको छु र उहाँले आफ्नो सृजनालाई शीर्षक राख्नु भएको छ उनी उनी मुगलान पसेका मलाई फरिया ल्याउने हो उनी मुगलान पसेका मलाई फर्या लि लागेको मुग्ला जति दुख मात्र देखाउने पर्ने सबको चाहना पुर्याउने हो रे कच कच कचकच कच गरिरहने शत्रुका कुरा सुनेर असत्य नै सत्य नै हो भन्नु घर मिलाउनु हो कचकच कचकच गरिरहे शत्रुका कुरा सुनेर असत्य नै सत्य नै हो भन्नु पर्ने घर मिलाउनु हो बन्द बकाशमा प्राण शरीर बन्द बकासमा प्राण शरीर आइपुग्यो उनी विदेश बसेका यही फर्की आउनु हो बन्द बकासमा प्राण शरीर आइपुग्यो उनी विदेश बसेका यही फर्की आउनु होरे को आफ्नो को पढाइ दुखमा मात्र चिनिन्दो रह दुखमा मात्र चिनिन्दो रहेछ रो जस्तो गर्ने पनि कतै संस्कार चलाउ रोए जस्तो रोय जस्तों कतई संस्कार चला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 होना सर जी कस्टा से ल सर जहां पे सिलाय कपड़ा को साथ में गुणस्तरीय समर्पित बाघ बजारिंगरिंग बाघ बजार शाखा कपन मजर हम कहा विभिन्न किसिम का स्वदेशी तथा विदेशी कपड़ा पाने का साथिम सुट पैंट अफिश यूनिफॉर्म स्कुल तथा कलेज का ड्रेसहरू सुथ मूल्य सिलाइनुका साथै रेडिमेड पनि पाइन्छ सम्पर्क बाघ बजार मुख्य कार्यालय चार बाइस बयासी पन्ध्र कपन छ शाखा कार्यालय चार एकासी बत्तिस तेइस पर पर्फेक्ट पर्सनलिटी नेपाल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 अर्को एक सर्जकको सृजनाहरूलाई यहाँहरू समु काठमाडौँ स्थायी घर भएका राहुल महर्जन जो आबद्ध सृजनाहरू यहाँ भाषण गर्न आफ्नो कविताको शीर्षक किपार भुलले गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई भुलले गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई कस्तो प्रभाव पर्यो आखिर तिम्रो मलाई ले गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई यो कस्तो प्रभाव पर्यो आखिर तिम्रो मलाई हर पल हरछिन तिमी भयो मेरो साथी हर पल हरछिन तिमी भयो मेरो साथी राज गरेर बस्यो यो मेरो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 त्यसै गरी आफ्नो प्रेमिकालाई प्रेमीले फकाउनुको निम्ति अर्थात्को निम्ति लेखिएको एक भाव जुन भावलाई सृजना गर्नु भएको छ काठमाडौँ निवासी राहुल महर्जन र रा वाचन गर्ने प्रयत्न गर्दैछु र रा राहुल महर्जन लेख्नुहुन्छ संगीत हराउँछु म आफैमा जब हुन्छ तिम्रो साथ हराउँछु म आफैमा जब हुन्छ तिम्रो साथ मलाउ आफै तिम्रो यादमा इहार हराउँछु म आफैमा जब हुन्छ तिम्रो साथ आफ्नै तिम्रो यादमा कुनै धर्म तिम्रो धर्म तिम्रो छैन कुनै जात तिम्रै साथ बित गयो अनगिन रात छैन कुनै धर्म तिम्रो छैन कुनै जात तिम्रो साथ बिती गयो अनगिन रात सुखी दुखी धनी होस् या गरिब सुखी दुखी धनी होस् या गरिब सबैलाई तिमी नै लाग्छ खास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 जो हो गर्दैछु पाउनका लागि गाँस बाँस र कपास जो हो गर्दैछु पाउनका लागि गाँस बाँस र कपास यो हृदयमा छ मात्र बास तिम्रै मात्र बास। हो जब कोही मान्छे खास लाग्न थाल्छ तब भोक निन्द्रा प्यास सबै हराएर जान्छ सदा सदैव उत्सैको लागि मात्र सोच्न पुग्छ यो मन मस्तिकले यस्तै भावनाहरूले आफ्ना कलम चलाउँदै आफ्ना सिर्जनाहरू यस कार्यक्रम मार्फत सम्पूर्ण श्रोताहरू त्यसै गरी श्रोता मनहरू समक्ष अर्को एक सर्जकको कविताहरू त्यसै गरी सृजनाहरूलाई यहाँ समक्ष वाचन गर्ने प्रयत्न गर्दैछु लामजुङ राई नाच वडा नम्बर पाँच तिन पिपले बस्दै हाल काठमाडौँको तारकरेश्वर पाँचमा नेपालीका केही सृजनाहरू यहाँ गर्ने जमर्को आफैमा एक भिन्न क्षमताका हुनुहुन्छ तर उहाँको बौद्धिकताको कुरा गर्नु पर्ने हो भने उहाँ निकै नै सर्वश्रेष्ठ त्यसै गरी निखार त ल्याउनुहुन्छ उहाँका सृजनाहरू निकै नै सान्दर्भिक गहकिला त्यसै गरी मन छुने खालका रहेका छन् विगतका हप्ताहरूमा पनि म उहाँका गजललाई नचुटाइकन वाचन गरिरहेको थिएँ र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 को नाउँमा प्रचार नगर धर्मको विश्वालयलाई चर्चको नावमा प्रचार नगर सक्सौ भने आऊ मुकाबिला गरौ मानवता र सतमार्गको बाटोमा धर्मको विश्यालयलाई चर्चको नावमा प्रचार नगर सक्सौ भने आऊ मुकिबेला गरौ मानवीयता र सतमार्गको बाटोमा खुल्ला मैदानमा म चुनौती दिन्छु तिमीलाई खुल्ला मैदानमा म चुनौती दिन्छु तिमीलाई तिमी मनमा पाप बोकेर चर्च मस्जिद छिर्छौ म कचौरा लिएर मन्दिर बाहिर उभिन्छु र सोच्छु साँचान मूर्तिमा छ कि मैले प्रार्थना गर्ने मसीहा र उसले पुकार गर्ने अल्लाह सबैले मानवता सिकाए बुद्धले शान्तिको सन्देश सिकाए जिजसले क्षेमाको मार्ग देखाए तर आज यही भीडमा केही मानव हुलहरू तेरो र मेरो गर्दै चिच्चाइरहेछन् चिच्याइरहेछन् धर्मको नाउँ दिएर बाचु र गुन्द्रुक नपाएर मर्नेहरूलाई मरेपछि स्वर्गमा दुध र भातको भ्रम छ आज भोलि हाम्रो नेपाली समाजमा देखिएको जुन किसिमको धर्मको कुरा छ त्यो धर्मको बारेमा उहाँले आफ्नो सृजना त्यसै गरी कलम चलाउनु भएको छ मलाई जहाँसम्म लाग्छ ईश्वर भनेको एक नै हुन् तर यस समाजमा बस्ने मानव हामीले नै बाँडेका हौ तसर्थ ईश्वरलाई बाँडे अनुरूप नै हामीले विभिन्न धर्म त्यसै गरी विभिन्न जात भनेर डोकेका छौँ यसै सन्दर्भलाई र उहाँका अरू उत्कृष्ट सृजनाहरूलाई वाचन गर्ने चाह हुँदा हुँदै पनि प्राविधिक मित्रले समय सकिसकेको संकेत दिइसकेको कारणले गर्दाखेरि आजको यो वसाईमा यहाँहरूको सृजनालाई वाचन गर्न असमर्थ रहेको छु तसर्थ आजको वसाईमा यो आवाजबाट केही सृजनालाई सुनेर साथ दिनु भएकोमा समस्त साहित्यिक मन श्रोताहरूमा हार्दिक आभार साथसाथै यो आवाजलाई मुने प्राविधिक आजको यस बसाईबाट म कार्यक्रम प्रस्तुता श्याम महर्जन विदा हुन चाहन्छु रेडियो उपत्यका सतासी दशमलव सुन्दै गर्नुहोला जय साहित्य जय साहित्य सदावार जय साहित्य सर्जक